का लागी, का लागी। रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेकाहरूसँगै इन्टरनेट अनलाइनको डब्ल्यू डि डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ प्रसारण भइरहेको अपरान्ह चार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता अर्याल सरकारले आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको वार्षिक बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने भएको छ अबको केही बेरमा बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको वार्षिक बजेट पेश गर्नुहुनेछ प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाटै बनाउने लक्ष्यसहित छ खर्ब अठार अर्ब रूप हाराहारीको बजेट प्रस्तुत हुँदैछ बजेट मार्फत प्रत्येक निर्वाचन क्षेत्रका लागि एक करोड़ विकास कार्यक्रम विनियोजन गर्ने सरकारले तयारी गरेको छ सभासदहरूले पाँच करोड़ माग गर्दै संसद र बाहिरबाट पनि दबाव दिइरहेका छन् अर्थ मन्त्रालयले भने प्रत्येक निर्वाचन क्षेत्रमा विकास कार्यक्रम लैजान लागेको छ यो रकमलाई सम्बन्धित निर्वाचन क्षेत्रका अन्य विकास कार्यक्रमसँग गाभेर लगिने बुझिएको छ कंग्रेस र एमालेका तीन सय भन्दा बढ़ी सभासदले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड़ रकम छुट्याउन लबिङ गर्दै आएका छन् राष्ट्रिय योजना आयोगले पाँच खर्ब पञ्चानब्बे अर्बको बजेट सीमा तोके पनि सभासदहरूको दबावका का कारण बजेटको आकार बढ़ने भएको छ यसपालि केही ठूला पूर्वाधार आयोजनाले बजेटमा उच्च प्राथमिकता पाउने श्रोतले बताएको छ बजेटमा कर्मचारीको तलब समेत बढ़ाउने तयारी भएको छ नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना अहिले चलिरहेको छ मतगणना स्थलमा रहेका सचिवका उम्मेद्वार विष्णु रिमालका अनुसार अध्यक्षमा केपी शर्मा ओलीको झिनो अग्रता रहेको छ यसअघि पचास बढी मतगणना हुँदासम्म माधव नेपालले अग्रता लिनु भएको थियो अध्यक्षका उम्मेद्वार ओलीले पचास मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेद्वार नेपालले पैंतालिस मत प्राप्त गर्नुभएको छ दुई मतदाताले भने अध्यक्षमा नै ध्यक्षमा वामदेव गौतमले चौन्न विद्या भण्डारीले त्रिपन्न युवराज गेवालीले बााउन्न अष्टलक्ष्मी साकेले एकाउन्न प्रदीप नेपालले अडचालिस किरण गुरूङले सत्तालिस भीम रावलले छयालिस धर्मनाथ मरहटाले छयालिस राजेन्द्र पाण्डेले पैंतालिस र लालबाबु पण्डितले चौवालिस मत प्राप्त गर्नु भएको छ महासचिवमा ईश्वर पोखरेलले त्रिपन्न मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेद्वार सुरेन्द्र पाण्डेले पैतालिस मत प्राप्त गर्नुभएको छ उपमहासचिव विष्णु पौडेलले बाहुन्न र शङ्कर पोखरेलले बाहन्न मत प्राप्त गर्नुभएको छ घनश्याम भूषाले उनपचास र रघुजी पन्तले चौवालिस मत प्राप्त गर्नुभएको छ सचिव माघो कर्ण विष्टले पचपन्न विष्णु रिमालले बाहुन्न प्रदीप गेवानीले उनापचास पृथ्वी सुब्बा गुरूङले उनापचास परशुराम मेगी गुरूङले उनापचास योगेश भट्टराईले छयालिस र गुवीर ले छयालिस मत प्राप्त गर्नुभएको छ यस्तै केशवलाल श्रेष्ठले चौवालिस भीमा आचार्यले त्रिचालिस र बेदुराम भूषालले चालिस मत प्राप्त गर्नुभएको छ सिन्धुनको माड़ीमा बाँदरमुढे खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा बगौडा गाविस वडा नम्बर आठ ब्रह्मपुरी बस्ने रविलाल विकी साठी वर्ष श्रीमती इरासा विक रहेकी छिन् विकको शब घरभन्दा पाँच मिटर तल खोलाको बगरमा फेला परेको थियो खोला तर्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरीकारले माडीका प्रहरी, प्रहरी नायब निरीक्षक थानेश्वर चापागाईले जानकारी दिनुभएको छ यसअघि हिजो लगातारको भारी वर्षापछि माडीको बगै खोला आएको बाढीले बगौरा गाउँ डुबानमा परेको थियो सिन्धुपाल्चोकमा घर भत्कँदा छ जनाको ज्यान गएको छ गैरातीदेखिको लगातारको वर्षाका कारण घर भत्कँदा एकै घरका तीन सहित छ जनाको ज्यान गएको छ घर भत्कँदा पिपल डाँडाका नन्द बहादुर अधिकारी सहित उहाँको श्रीमती अधिकारीकै घरमा काम गर्ने रामु तामाङको ज्यान गएको छ यस्तै धुस दुङमा घर भत्काउँदा दुईजनाको ज्यान गएको छ घटनामा परि सुन्त विका र सोमबहादुर विकाको ज्यान गएको हो उता भोट सीमा अर्को एउटा घर भत्काउँदा सानुमाया चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले इजरायल र प्यालेस्टाइनलाई युद्धविराम गर्न आग्रह गरेको छ गाँजामा इजरायली आक्रमणबाट मारिने प्यालेस्टाइनीको संख्या बढ़िरहँदा सुरक्षा परिषदले युद्ध लागि आह्वान गरेको छ राष्ट्रसंघले शान्ति बहाली र फेरि संवाद सुरु गर्न पनि अपील गरेको छ पाँच दिनदेखि इजरायलले गरेको आक्रमणमा एक सय बााउन्न जनाको ज्यान गइसकेको समाचार संस्था बीबीसीले जनाएको छ आठ सय भन्दा धेरै घाइते भएका छन् इजरायलले प्यालेस्तानी लड़ाकूहरूबाट लगातार भइरहेको रकेट आक्रमणबाट आफ्नोतर्फ पनि क्षति भएको बताएको छ प्यालेस्तानीहरुबाट भइरहेको रकेट आक्रमण नरोकिँदासम्म आफ्नो कार्यवाही नरोक्ने इजरायलले अडान राखेको छ इजरायली आक्रमणमा मारिने धेरै सर्वसाधारण नागरिक रहे पनि इजरायलले सबैलाई उग्रवादी लड़ाक भन्दै आएको छ तर इजरायली आक्रमणमा पनि कयौं बाल बालिका मारिएका तस्विरहरू विभिन्न संचार माध्यमले सार्वजनिक गरिरहेका छन् विश्वकपको उपाधिका लागि आज राति जर्मनी र रा अर्जेन्टिना बीच खेल हुँदैछ यी दुई टीमको बीचको खेल ब्राजीलको रियो दि जेनेरियोको मराकाना स्टेडियममा नेपाली समय अनुसार राति पौन एक बजे हुनेछ विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमी फाइनलमा आयोजक ब्राजीललाई सात एकको फराकिलो अन्तरले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डसलाई टाइब्रेकरमा चार दुईले हराएको थियो यो विश्वकप जर्मनीले जितेमा ऊ दक्षिण अमेरिकामा विश्वकप उपाधि उचाल्ने पहिलो युरोपेली टीम हुनेछ विश्वकपको अहिलेसम्मको उन्नाइस संस्करण मध्ये युरोपले दश पटक र दक्षिण अमेरिकाले नौ पटक जितेका छन् यसपटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ यसैबीच आज बिहान भएको विश्वकप फूटबल प्रतियोगिताको तेस्रो स्थानको खेलमा नेदरल्याण्ड विजयी बनेको छ ब्राजीललाई तीन गोलले हराउँदै नेदरल्याण्ड्स तेस्रो स्थान हासिल गर्न सफल बनेको हो हस्त इसका अपराह्न चार बजे को अर्पण खबर सको अनिता अर्यलता भाई नमस्कार येस येस